उज्यालो नाइन्टी नेटवर्क मार्फत देशभरिका विभिन्न एडमिनिस्टेसनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी दिनेश निरोलासँगै म अक्षुत घिमिरे बुलबुलको स्वागत छ श्रुति सम्बेकको आजको श्रृंखलादेखि हामी डाक्टर कविताराम श्रेष्ठको विज्ञान नाट्योपन्यास अतृप्त गर्भाधानको वाचन लिएर आएका छौं उपन्यासको महिला पात्रको सम्वाद वाचन रूसा दाहालले गर्दै हुनुहुन्छ विज्ञान नाट्योपन्यास अतृप्त गर्भाधानको पहिलो श्रृंखला अब वाचन शुरू हुन्छ दिनको बाह्र बजेको हुन्छ दुई युवा युवती प्रयास र कोपिला एउटा निर्जन ठाउँमा चट्टानमाथि बसेर वार्तालाप गर्दै हुन्छन् के आइपऱ्यो कोपिला सोच्दै नसोचेको के आइपऱ्यो सपनाका सम्पूर्ण सुखद महलहरू एकै जग्गामा कसरी डले यो कसको दोष हो हामीलाई कसरी थाहा नै भएन कि हामीमा नातेदारी सम्बन्ध पनि छ जसको कारण हाम्रो मायाको बन्धन अहिले आएर पापमा परिणत भएको छ हामी कहीँ चुकेका छैनौँ कोपिला हाम्रो पवित्र माया कहीँ चुकेको छैन हामीले मायाको थालनी गर्नुभन्दा पहिले नै यो समाज त्यही थियो समाजले नातेदारीबीच मायाको सम्बन्ध राख्नु हुँदैन भन्ने रीति राख्दा व्यक्तिहरूबीच नातेदारी सम्बन्धको स्पष्ट पहिचानको संयन्त्र हुनुपर्थ्यो मलाई लाग्छ समाज कहीँ कतै चुकेको छ हामी चुकेका छैनौं हामीले उसका प्रदत्त रीतिमा कतै हेलचेक नै गरेका छैनौँ समाजबाटै स्वीकृत नैसर्गिक गान्धर्व प्रेम पासमा परेका छौं हाम्रो दोष कतै छैन प्रयास मेरो समाज मेरो मूल्य मेरो आदर्श र बाँच्ने बाटो तिमी नै थियो आज ती विघटित भएका छन् हिजोसम्म नैसर्गिक सुख दिने माया आज मलाई दुर्गम्य पीडा भएको छ अब म बाँच्न सक्दिनँ म आत्महत्या गर्छु मेरो आग्रह छ तिमी पनि आत्महत्या गर हामीबाट नहुनुपर्ने गल्ती भएको छ यो कसैले थाहा नपाउनु मृत्यु सिर्फ नातेदारीबाट भाग्ने एउटा उपाय मात्र सोच्यौ मायाको पवित्र बन्धनको त्यहाँ उपलब्धि छैन हाम्रो चाहना भौतिक भोगको थियो जीवनयुक्त थियो त्यो नै उपलब्ध नहुने उपायमा किन लाग्दैछौ सोच कि हामी कतै भागेर हाम्रो सपनाको जिन्दगी जिउन सक्दैनौँ प्रयास ठिक मऱ्यो कोपिला म पनि झण्डे झण्डे त्यसरी नै सोच्दछु आफैबाट कदापि भाग्न सक्दिनँ उसो भए कोपिला मारौं ती सम्पूर्ण सपनाहरूलाई र मायाको नाममा पीडायुक्त जीवन भगौं हाम्रो पवित्र मायाको सानमा यसरी रहनेछ मेरा आस्थाहरू एउटा खुङ्खार कुठारसँग मेरो अन्तरमा उभिएका छन् इनका सामु उभिनु भनेको एउटा जघन्य मानसिक मृत्यु भोग्नु हो यो मृत्युभन्दा आत्महत्यालाई श्रेयस्कर सम्झन् जो प्रयास मेरो बिन्ती छ तिमी पनि यसरी नै आत्महत्या गर र हाम्रो पापको प्रायश्चित गरी चट्याङ परेको आवाज प्रति हुन्छ अनौठा प्रकाशका झिल्काहरूले दुवैलाई छोप्छन् आवाको गति रोकिन्छ दुवैलाई सास फेर्न केही हुन्छ दुवैले आँखा र कान् के हुँदैछ प्रयास म त थाम्नै नसक्ने भए मलाई पनि त्यस्तै हुँदैछ यस्तो लागिरहेछ वातावरणमा एक्कासी परिवर्तन आउँदैछ आँखा पनि देख्न छोडियो एउटा ऐनाको डक्कनले उनीहरूलाई छोप्छ प्रकाशका झिल्काहरू हराएर जान्छन् बिस्तारै उनीहरू बसेको चट्टानले भुइँ छोड्छन् के हुँदैछ प्रयास प्लिज मलाई शान्त कोपिला हाम्रो अपहरण हुँदैछ यस्तै बुझ्दैछु म के जिमराजले लाँदैछ हामीलाई नाताभित्रको हामीले गरेको जगन्य पापको फल त होइन यो शान्त कोपिला यो अलौकिक घटना घट्दैछैन हामी अहिलेसम्म जीवित छौँ र हाम्रा जीवित इन्द्रियहरूले प्रत्यक्ष अनुभूत गरेको प्रमाणको आधारमा भन्दैछु हाम्रा पार्थिव शरीरको अपहरण हुँदैछ केज पार्थि होइन होइन एउटा अन्ध रूढी हो कसले अपहरण गर्दैछ र किन मैले बुझ्न सकेको छैन मलाई शङ्का छ यो हाम्रो ग्रहवासीको काम होइन यो प्रविधिमा हामी पुगिसकेका छैनौ काशी उनीहरू बसेको चट्टानले भुइँछोएको आवाज हुन्छ उनीहरूलाई छोप्ने पारदर्शक ढक्कन पनि बिस्तारै कुहिरो हटे जस्तै हटेर जान्छ जति जति टक्कनको कुहिरो गायब हुँदै जान्छ उति उति ओरपरका दृश्य पनि स्पष्ट हुँदै जान्छन् कोपिला हामी अपारित भएका रहेनछौँ हामी त्यही ठाउँमा छौँ दुवै ओरपर हेर्छन् आफू उही पूर्ववत ठाउँ भए पनि धेरै कुरामा परिवर्तन आएको देखिन्छ त्यो नदी त्यो पहाड त्यो चट्टान र त्यो क्षतिज त्यहीँ छ तर त्यो पहाडको हरियो वन गायब छ त्यहाँ अनौठा किसिमका टावरहरू उभिएका छन् तलको बेसीबाट पहेलपुर बाली हराएको छ र त्यस ठाउँमा ऐनाको ढक्कनले डाकिएको गुम्बज सहर स्थापित छ आकाश पूर्णतः रक्ताम्बे छ उनीहरू बसेको निर्जन हरियो भूमि ब्राट लाग्दो छ र त्यहाँ वरिपरि चरिरहेका गाईवस्तुहरू गायब छन् प्रयास कि तिमी त्यही देख्दैछौ देख देख देख देख। जो म पनि देख्दैछु कि मलाई दृष्टिभ्रम भएको छ दृष्टिभ्रम भएको छैन म पनि त्यही देख्दैछु जो तिमी देख्दैछौ अचम्ममा छु यस्तो लाग्छ म सपना देख्दैछु दे देख दे यो सपना नै हो भन्ने प्रयास तिमी देख्दै छैनौ म देख्दैछु यो सपना त्यसै बखतमा एउटा विचित्रको परिधान लगाएको मान्छे सहसा प्रकट हुन्छ दुवैजना आश्चर्यचकित हुन्छन् उसले आफूलाई विक्रमसम्म तीन हजार सत्तरीको सा शान्तिदूत भनेर चिनाउँछ सम्माननीय पूर्वज स्वागत छ हाम्रो एक्काइसौं शताब्दीमा हाम्रो युगका तर्फबाट यो शान्तिदूत हजुरहरूलाई स्वागत गर्दछ शान्तिदूतले भन्यो केही बुझ्न सकिएन के हुँदैछ के म सपना त देख्दै छैन प्रयासले सोध्यो शान्तिदूत फेरि भन्छ सपनामा हुनुहुन्न पूर्वजमा हुँदै तपाईँ तपाईँकै गाउँठाउँमा हुनुहुन्छ सिर्फ समय परिवर्तन भएको छ तपाईँ हजार वर्ष पछाडि अर्थात् तीन हजार सत्तरी सालमा आइपुग्नु भएको छ तीन हजार सत्तरीको शान्तिदूत तपाईँहरूको समक्ष शान्ति कार्यक्रम लिएर प्रस्तुत छ के तपाईँले हामीलाई अपहरण गर्नुभएको प्रयास सोध्छ अपहरण गरेर कस्तो शान्ति कार्यक्रमका लागि प्रस्तुत हुनुहुन्छ क्षमा चाहन्छु म शान्तिदूत भन्छ हाम्रो युगका समस्त बासिन्दाका तर्फबाट क्षमा चाहन्छु हामी एउटा ठुलै सङ्कटमा परेका छौँ त्यस कारणले यो दृष्टता गर्नु परेको के हुँदैछ केही बुझ्न सकिएन प्रयासले चासो देखायो शान्तिदूत भन्छ सम्माननीय पूर्वज तपाईँको यो मानव वंश आज अन्त हुने अवस्थामा छ हाम्रा युगका वैज्ञानिक उपद्रवीका कारणले गर्दा यस युगमा ठुलै आणविक दुर्घटना भएको छ समस्त प्राणी जातिमा जिनमा विकृति आएको छ आज मान्छेहरू जन्मन छाडिसकेका छन् मान्छेका गर्भबाट अनेक विकृत रूपका जीवहरू जन्मन थालेका छन् सबै प्राणीहरूको हालत त्यही छ सबै प्राणीहरूले आफ्ना वंश हराइरहेका छन् अनेक रूप विरूपका प्राणीहरू प्राणी प्राणी प्राणी देखा परेका छन् मान्छे जातिको वंश रक्षार्थ हामीले तपाईँहरूलाई तपाईँका समयबाट यहाँ ल्याएका छौँ मानव जातिको सम्पूर्ण भविष्य तपाईँहरूमाथि टिकेको छ यी पूर्वजमा हुँदै शुद्ध नस्लका सन्तति दिएर मानव जातिको वंश परम्परा कायम राख्नु पर्यो कोपीलाई दुवै विचलित हुन्छन् प्रयासले सोध्छ के भन्नुभएको थियो हामीबाट यो दुष्करकारी हुन सक्दैन हामी नातेदारहरू हौ हामी बीच कुनै यौन सम्बन्ध हुनै सक्दैन केही नपाएर हामी निरीह व्यक्तिहरूलाई कसरी ल्याउन पुग्नुभयो पूर्वजमा हुँदै शान्तिदूत फेरि सम्झाउँछ हामीले त तपाईँका समयबाट पूर्णत निष्ठावान प्रेमी प्रेमिकालाई ल्याएका थियौँ तपाईँ के भन्दै हुनुहुन्छ कसरी तपाईँहरू बीच यौन सम्बन्ध हुन सक्दैन किन यो तथ्यलाई बुझ्न हाम्रो प्रविधि असफल भयो कि हाम्रा यन्त्रहरूले वस्तुस्थितिलाई ठिकसँग पढ्न सकेन सायद तपाईँका यन्त्रहरू ठिक थिए प्रयास भन्दै जान्छ शान्तिदूत हामी साँच्चै नै निष्ठावान प्रेमी प्रेमीका थियौँ तर धेरै पछि थाहा भयो हामी बीच त्यस्तै नातेदारी सम्बन्ध पनि रहेछ जसको कारण शारीरिक सम्बन्ध हुन सक्दैन हाम्रो निष्ठावान प्रेम नै अहिले अक्षम्य अपराध भइसकेको छ कस्तो अपराध के प्रेम पनि अपराध हुन्छ शान्तिदूतले सोध्यो हुन्छ महोदय सायद तपाईँको समयमा त्यो मूल्य कायम छैन हाम्रो समाजमा छ यस्तो अपराधका लागि हामी समाजबाट दण्डित हुन्छौँ र हामी आफै पनि मानसिक तबरले त्यो कुकर्मका लागि तयार रहन्छौँ शान्तिदूत भन्छ जुन मूल्यलाई गणनाबाट बुझिन्न त्यस्तो मूल्यलाई हाम्रा यन्त्रहरूले निश्चय नै बुझ्दैनन् ए पूर्वजमा हुँदै मेरो एउटै आग्रह छ कि अब तपाईँहरू आफ्ना युगमा हुनुहुन्न जहाँ ती मूल्यहरूले तपाईँहरूमाथि नियन्त्रण गर्दथ्यो तपाईँ हजार वर्ष पछाडि हुनुहुन्छ जहाँ ती अर्थ नै बाँकी छैन तर त्यो मूल्य अहिले हामीसँग छ प्रयासले जिद्दी गर्यो हाम्रा रगत रगतमा भिजेको छ र त्यो हाम्रो अविष्ट हो र बाँच्ने बाटो हो त्यो तपाईँको युगका लागि सार्थक छ तर अहिले त्यसले केही अर्थ राख्दैन शान्तिदूत भन्छ यसले आज तपाईँलाई बाँच्ने बाटो प्रदान गर्दैन आजको जीवनको परिप्रेक्ष्य नै अर्को छ तपाईँ जबरजस्ती नगर्नुहोस् प्रयास भन्छ हामी कम्प्युटर होइनौँ जो प्रोग्राम बदल्न साथ व्यवहारमा बदलाउ ल्याउँछ हामी मान्छे हौँ हामीले संस्कार आर्जेका छौं र त्यसलाई प्रोग्रामहरू जस्तै स्थान र समयअनुसार बदल्न सकिन्न महोदय हाम्रो आफ्नै पाराले बाँच्ने स्वतन्त्रताको हनन गर्दै हुनुहुन्छ तपाईँ भन्छ तपाईँलाई युग सुहाउँदो व्यवहार गर्न उत्प्रेरणा मात्र गरेको हो युगमा जस्तो तपाईँहरू गाउँ गाउँमा पसेर आफ्ना नयाँ नयाँ नया प्रविधिहरूका उपार्जनहरूलाई सहभागका लागि प्रचार प्रसार गर्नुहुन्छ तस्त युग सुहाँदो व्यवहार करना का बाटो देखा मात्र हो हमी आज हार्ड डाटा को युग में छं अंक बुझना न सकिने तथ्य को आज कने मूल्य आज वस्तुगत वैज्ञानिक संस्कृति को विस पा हमी पारा में बांच प्रवाह में ल्यान मोजा हूं तैंक आपने बांने स्वतंत्रता को हनन करतेन तक शब्द में भुग सुहां आप पारा में बां मदद मात्र प्रयासले सोच त युग सुहाँदो बां हमी कर हमी त युग खोजते बसाई आया होना हमीर बलात् लाइक हम पाशविक अपहरण सननीय पूर्वज शांतिदूत फेरी समझाऊ तैंको मानव वंश संकट मेंंश रक्षा का हमी ज्यादती हम मिशन सफल भाई ससम्मान फिर्ता पुराने तब को मिशन सफल नई भैसको हिजो अंजान में जो भो सो भो अब हमी बात पाशविक काम कदाचित होने हे पूर्वज म त सिर्फ एउटा दूत मात्र हो मेरो कर्तव्य तपाईँहरूलाई हाम्रा नियन्त्रक सामुसा सम्मान पुर्याउनु हुनेछ कृपया त्यहाँसम्म लाने आज्ञा पाऊ प्रयास फेरी झर्क्यो के आज्ञा माग्नुहुन्छ यहाँसम्म त जबरजस्ती ल्याउनु नै भयो कृपया मानवता बाँकी छ भने हामीलाई हाम्रो समयमा आफ्नै आस्थाहरूका साथ बाँच्न पठाइदिनुहोस् महान पूर्वज सम्पूर्ण हाम्रो जीवनको प्रयोजन मानवताका लागि हो हाम्रा सबै प्रयासहरू मानवताका लक्ष्यतिर प्रवाहित छन् त्यही मानवताका लागि तपाईँहरूलाई यस समयसम्म ल्याएका हौँ पूर्वज महोदय मानव वंश नै मासिन्छ भने त्यो मानवताको के महत्त्व मान्छेलाई बचाएर मानवतालाई बचाउनुहोस् तपाईँले दुहाइ दिइरहेको मानवताकै लागि पनि हामीलाई सहयोग गर्नुहोस् प्रयास भन्छ हामी आफै निस्सा आएछौँ कृपया हामीलाई जबरजस्ती नगर्नुहोस् हामीलाई अर्थ नलाग्ने ठाउँमा नगुमाउनुहोस् फिर्ता पुर्याउनुहोस् पूर्वजमा ओजय यतिसम्म आइहाल्नु भयो अब अरू कष्ट गर्नुहोस् यति बुझिदिनुहोस् कि म कुनै निर्णय गर्न ओहदामा छैन तपाईँले हाम्रा नियन्त्रक सामु पुग्नै पर्ने हुन्छ सबै निर्णयका अधिकार हामी नागरिकले उहाँलाई नै चौम्पेका छौँ यस्तो लाग्दैछ हामी बन्दी हौ प्रयास भन्छ हाम्रा युगमा बन्दीहरूलाई यसरी नै प्रहरी न्यायाधीश सामु लान्छन् महान पूर्वज तपाईँहरू हाम्रा मिसनका लागि सबभन्दा महत्त्वपूर्ण व्यक्ति हुनुहुन्छ सम्पूर्ण मानवताका आशाका केन्द्रबिन्दु तपाईँ हाम्रा पूज्य हुनुहुन्छ हाम्रा युगका स्रष्टा हुनुहुन्छ कसरी बन्दी जस्तो शब्दको प्रयोग हुन गयो जसरी तपाईँको ज्यादति बढ्दै गएको छ महामाइम पूर्वज क्षमा चाहन्छु हामी एउटा प्रक्रियामा मात्र छौँ हामीले एउटा बिन्दुबाट सुरु गरिसकेपछि क्रमशः अन्त गर्नकै लागि पनि अगाडि बढ्नै पर्ने हुन्छ बिस्तारै हाम्रा वैज्ञानिक प्रक्रियासँग व्यस्त हुनुहुनेछ अहिलेलाई माफी चाहन्छु प्रयास हामी एउटा भट्खारोमा खसिसकेका छौँ हामी हाम्रा हट्का बलले हाम्रो समयमा फर्कन सक्षम छैनौ त्यसो भए किन हामीले उनको प्रक्रियासँग सम्झौता नगर्ने हेरौँ केही बाटो निस्किहाल्छ कि सायद तिमी ठिक भन्दैछौ कोपिला सिर्फ तिम्रै मतले मात्र मलाई एउटा निर्णयमा पुग्न मद्दत दियो नत्र इनका यिनका यान्त्रिक यन्त्रणाहरूसँग कदाचित सहमत हुनेवाला थिइनँ धन्य महान पूर्वज तपाईँका सहमतिबाट हाम्रो युग धन्य हुनेछ मानववंश धन्य हुनेछ ज्यादै असान्वित नहुनुहोस् प्रयास भन्छ हामी तपाईँसँग सम्झौता गर्दैछौ आफ्नो समयमा फर्किने बाटाहरू मात्र पैलाउँदैछौ शान्ति दूत नतमस्तक हुन्छ आफ्नो शरीरमा फिट भएको बाकसको एउटा बटन थिच्छ त्यहाँबाट दुईवटा परिधानहरू फुत्त निस्कन्छन् शान्तिदूतले ती परिधान प्रयास र कोपिलालाई पेश गर्छ सम्माननीय पूर्वज यी परिधानहरू पहिरिनुहोस् हाम्रो युगको वातावरण अति नै दूषित छ त्यो दूषित हावाले भेट्नसाथ शरीरमा जलन हुन्छ र विकृतिहरू आउँछन् यस परिधानले तपाईँहरूलाई सुरक्षा प्रदान गर्नेछ अहिलेसम्म हामीलाई त्यो दूषित हावाले भेटेको छैन त प्रयास सोध्छ छैन अहिले हामी पारदर्शक ढक्कनभित्र छौँ ढक्कनभित्र उही हजार वर्ष पुरानो तपाईँकै युगको हावाविद्यमान छ यो ढक्कन साथ हामीले आजको दूषित आवासँग सामना गर्नुपर्नेछ प्रयास र कोपीलाई दुवैले परिधान दिन्छन् शान्तिदूतले दुवैलाई लुगा लगाउन मद्दत गर्दछ परिधान टाउकोदेखि खुट्टासम्म टम्म ढाकिएको हुन्छ पूर्वजमा उदय यस बटन गुमाउनले तपाईँलाई जति मात्रामा अक्सिजन चाहिन्छ भित्रभित्रै त्यति मात्रामा प्राप्त हुनेछ अब म हामीलाई राख्ने ढक्कन खोल्दैछु यो खोल्दा सानो विस्फोट हुनेछ कृपया तयार हुनुहोला सबै तयार रहन्छन् शान्तिदूतले गोजीबाट एउटा यन्त्र निकाल्छ र कुनै बटन थिच्दछ पारदर्शक ढक्कन गायब भएको त देखिँदैन तर आँखा नै चकाचौत गर्ने झेलका साथ एउटा आवाज विस्फोटित हुन्छ प्रयास र कोपिलालाई एउटा धक्का महसुस हुन्छ कोपिला आत्तीय र अनायासै प्रयासलाई समात्न पुग्छिन् हाम्रो रक्खनभित्र रहेको त्यो प्राचीन हावा र आजको प्रदूषणयुक्त वायुमण्डल बीचको घर्षणबाट उत्पन्न विस्फोट हो अब यो शान्त भइसकेको छ हे पूर्वज अब हामी गुरुत्वाकर्षणको उडान भर्छौँ यसरी नै हामी तल गुम्बज सहरमा जान्छौँ जहाँ नियन्त्रकमा उदयसँग हाम्रो भेट हुनेछ शान्ति दूतले एउटा बटन थिच्दछ तिनैजना नपत्याउँदो हिसाबले हावामा उठ्छन् आफ्नो नियन्त्रणभन्दा बाहिरको यो उडान तल बेसीमा स्थित गुम्बज सहरतिर लाग्दछ तल पारदर्शक गुंबज भि का नागरिक आकाशतर्फ आतुरता का, का साथ हे देखिं निके हलचल होयास कोपिला और शांतिदूत उड़ान गुंबज का आकाशी ढोका में आएर समाप्त होने को छाया पर्ना साथ आकाशी ढोका खुल् तीन जाना ओर्र एवं कक्ष में पुग्न तैंना साथ आकाशी ढोका स्वतः बंद हो अब भित्र चारैतिरबाट निलो बाफका फोराहरू छुट्न लाग्छन् उनीहरू एकपल्ट निसासिन्छन् तर एकैछिनमा त्यो बाफको बादल हटेर जान्छ पूर्वजमा हुँदै शान्तिदूत भन्छ बाष्पद्वारा हाम्रा परिधानमा लागेका प्रदूषणहरू पखाल्यौँ अब यी परिधानहरू खोल्नुहोस् हामीलाई अरू शुद्धिकरण गर्नुपर्नेछ तिनैजनाले वैज्ञानिक परिधानहरू खोले तर प्रयास र परिधान खोलेनन् शान्तिदूत भन्छ महोदय यी आफ्ना आदिम परिधान पनि खोल्नुहोस् यस शुद्धिकरणको प्रक्रियामा पूर्णतः नाङ्गो हुनु जरुरी छ शान्तिदूत हाम्रा लागि यो कदापि सम्भव छैन हामी नग्नता देखाउन सक्दैनौं हामीलाई लाज लाग्छ र कृपया तपाईँ पनि हाम्रो अगाडि नाङ्गिने दृष्टता नगर्नुहोस् ना दे दे। यो लाज के हो शारीरिक उत्तेजना वा एलर्जी हो भने यस शुद्धिकरणले त्यसलाई निको पार्न झनै मद्दत गर्नेछ शान्तिदूतले थप्छ त्यस्तो कुनै शारीरिक प्रतिक्रिया होइन न कुनै विकृति नै हाम्रो समयमा गुप्ताङ्ग देखाउने एउटा लाजको विषय हो फेरि अर्को सामाजिक रोग जस्तो लाग्यो यो लाज भन्ने कुरा पनि शान्तिदूत भन्छ महोदय आज तपाईँहरू जुन युगमा आइपुग्नु भएको छ त्यहाँ तपाईँका गुप्ताङ्गहरूले कुनै असर पार्नेछैन् न तपाईँका गुप्ताङ्गमै कुनै असर पार्नेछ तपाईँको आवश्यकता निर्मलीकरणको छ जसका लागि पूर्णतः नाङ्गो हुनु जरुरी छ प्रयास भन्छ माफ गर्नुहोला फेरि उही कुरा दोहोरिन लाग्यो तपाईँ आफ्ना युगका मूल्यहरू हाम्रा दिमागमा बलात् नखोज्नुहोस् हामीसँग पुराना युगका संस्कार छन् पुराना मस्तिष्क र त्यही युगका सूचनाहरू हामीले हाम्रै विरुद्ध उठ्न कुनै नयाँ सिद्धिहरू प्राप्त गरेका छैनौँ के लाग्यो हामीलाई लाज भन्ने दुष्कर रोग लागेको छ मान्नुहोस् हामी तपाईँदेखि होइन आफैदेखि लजाउँछौँ हामीले नुहाउनै पर्छ भने एउटा फेर्ने लुगाइदिनुहोस् नत्र नुहाउँदैनौँ शान्तिदूत भन्छ म दुखी छु महान पूर्वज हाम्रा यन्त्रहरूले कुनै लुगालाई स्विकार्ने छैनन् यसरी त निर्मलीकरणको प्रक्रिया नै पुरा नहुने हो जसले गर्दा तपाईँहरूको स्वास्थ्यमा नै आघात पर्न जानेछ शान्ति तपाईँले हामीलाई नराम्रोसँग फसाउनु भएको छ यदि हामीले नाङ्गै नुहाउनुपर्छ भने हामीलाई एकसाथ कोठामा नउर्नुहोस् एक्ला एक्लै भएमा हामी नाङ्गो हुन सक्छौ माफ गर्न प्रयास म त त्यसो पनि गर्न सक्दिनँ मेरा बारेमा बोल्ने तिमीलाई कुनै हक छैन परिस्थितिसँग सम्झौता गर कोपिला तिमीले यो दुष्प्रयास गर्नै पर्ने हुन्छ आँखा चिम्लेर भए पनि यो गर म कदापि त्यसो गर्न सक्दिनँ आँखा चिम्ले पनि मेरो नग्नताको कटु सत्यले मलाई ठुङ्दै नै रहनेछ कि तिमीलाई आफ्ना लुगाभित्र आफू नाङ्गो छु भन्ने लाग्दैन कोपिला कुराले नजित प्रयास नग्नतालाई छोडाउनु भनेको मेरा लागि आत्महत्या सरह हुनेछ तिमी सधैँ आत्महत्या गर्ने सम्बन्धमा अग्रणी हुन्थ्यौ आज बाँच्ने क्रममा यो आत्महत्या पनि गरिहाल कोपिला अभाक रहन्छन् शान्तिदूत खुसी हुन्छ जय होस् महान पूर्वजको जय होस् आउनुहोस् पालैसँग निर्मलीकरण गरौँ कोठाभित्र पस्ना साथ यो ढोका स्वचालित बन्द हुनेछ भित्र गएर लुगा खोल्नुहोला लुगा खोलेपछि आफ्नै रासायनिक बाष्पका फोराहरू छुट्नेछन् गहिरो सास फेर्नुहोला फोक्सोको भित्रैसम्म निर्मलीकरण गर्नु आवश्यक छ बाष्प पहिले त अत्यास लाग्नेछ तर त्यो बाष्पले फोक्सोको भित्र छुनेछ तब अर्कै दिव्य आनन्दले छोप्नेछ लाग्नेछ तपाईँ दिव्य सपनाको सफरमा हुनुहुन्छ तपाईँको निर्मलीकरणको प्रक्रिया पूर्ण हुनासाथ त्यो बाष्पको फोरा सुचालित बन्द हुनेछ र परिधानको कक्ष खुल्नेछ तपाईँ त्यता जानुहोला त्यहाँ जान त्यो कक्षको ढोका आफै बन्द भएर हाम्रा लागि यताको ढोका खुल्नेछ तपाईँलाई त्यस कक्षमा नागरिक परिधान प्राप्त हुनेछ ती परिधान पहिरुञेल हामी पनि निर्मलीकृत भएर आइपुग्नेछौँ हामी नगर सभा स्थल हुँदै नियन्त्रकका कक्षमा पुग्नेछौँ सर्वप्रथम निर्मलीकरण कक्षमा प्रयासपष्ट छ कोपिला बाहिर त्रसित भित्र प्रयास के गर्दैछ थाहा हुन्न तर एक्कासीभित्रको आवाज ध्वनियन्त्र मार्फत सुनिन्छ निश्चय नै शान्तिदूत तिमीहरूका प्रयत्नको यो सर्वोत्तम उपलब्धि हुनुपर्छ यस्तो लागिरहेछ म कहीँ कतै दिव्य उपभनमा उडान भर्दैछु यस दिव्यताको बखान गरी साध्य छैन यस्तो आनन्द प्राप्तिका लागि म आफूलाई हजारौँ वर्ष हराउन तत्पर छु सबै सबै मूल्य मान्यता र आदर्शलाई ठोक्कर मार्न तयार छु कोपिलात्येकी हुन्छन् शान्तिदूत निश्चिन्त देखिन्छ भित्रबाट लगातार प्रयासको आवाज ध्वनि यन्त्रमा आइरहेछ उफ त्यो आनन्दको सोपनील बादल बिस्तारै छाटिँदैछ ए शान्तिदूत मलाई मद्दत गर मलाई अरु लामो समयसम्म यहाँ रहने व्यवस्था गरमलीकरण पूर्ण भयो परिधान कक्षमा जानुहोस् परिधान पहिरिनुहोस् उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेकमा तपाईँले अहिले सुनिरहेको बाचन डाक्टर कविताराम श्रेष्ठको विज्ञान नाप टी उपन्यास अतृप्त गर्भाधानको वाचन हो यसको बाँकी अंश लिएर हामी केही बेरमा आउने आउनेछौं उज्यालो सुन्दै गर्नुहोला कार्यक्रम श्रोति सम्वेकमा पुनः स्वागत छ तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँ सँगै देशभरिका विभिन्न एडमिनिस्ट्रेसनहरूबाट एकैसाथ कार्यक्रम श्रोति सम्वेक सुनिउनु भएको छ श्रोति सम्वेकमा हामी आज डाक्टर कविताम श्रेष्ठ को विज्ञान उपन्यास अतृप्त गर्भादान को वाचन सुनी छब इसक बाकी अमसा बाचन पारदर्शक गुम्बजभित्रका नागरिकहरू आकाशतर्फ आतुरताका साथ हेर्दै गरेका देखिन्छन् निकै हलचल हुन्छ त्यहाँ प्रयास कोपिला र शान्तिदूतको उडान गुम्बजका आकाशी ढोकामा आएर समाप्त हुन्छ उनीहरूको छायाँ पर्न साथ आकाशी ढोका आफै खुल्छ तिनैजना त्यहाँबाट ओर्लेर एउटा कक्षमा पुग्छन् त्यहाँ पुग्न साथ आकाशी ढोका स्वतः बन्द हुन्छ अब भित्र चारैतिरबाट निलो बाफका फोराहरू छुट्न लाग्छन् उनीहरू एकपल्ट निसासिन्छन् तर एकैछिनमा त्यो बाफको बादल हटेर जान्छ पूर्वज महोदय शान्तिदूत भन्छ बाष्पद्वारा हाम्रा परिधानमा लागेका प्रदूषणहरू पखाल्यौँ अब यी परिधानहरू खोल्नुहोस् हामीलाई अरू शुद्धिकरण गर्नुपर्नेछ तिनीजनाले वैज्ञानिक परिधानहरू खोले तर प्रयास र कोपिलाले अन्तिम परिधान खोलेनन् महोदय या आफ्ना आदिन परिधान पनि खोल्नुहोस् यस शुद्धिकरणको प्रक्रियामा पूर्णतः नाङ्गो हुनु जरुरी छ शान्तिदूत हाम्रा लागि यो कदापि सम्भव छैन हामी नग्नता देखाउन सक्दैनौँ हामीलाई लाज लाग्छ र कृपया तपाईँ पनि हाम्रो अगाडि नाङ्गिने दृष्टता नगर्नुहोस् यो लाज के हो शान्तिदूत सोध्छ शारीरिक उत्तेजना वा एलर्जी हो भने यस शुद्धिकरणले त्यसलाई निको पार्न झनै मद्दत गर्नेछ प्रयास भन्छ त्यस्तो कुनै शारीरिक प्रतिक्रिया होइन न कुनै विकृति नै हाम्रो समयमा गुप्ताङ्ग देखाउनु एउटा लाजको विषय हो फेरि अर्को सामाजिक रोग जस्तो लाग्यो यो लाज भन्ने कुरो पनि शान्तिदूत भन्छ महोदय आज तपाईँहरू जुन युगमा आइपुग्नु भएको छ त्यहाँ तपाईँका गुप्ताङ्गहरूले कुनै असर पार्ने छैनन् न तपाईँका गुप्ताङ्गमै कुनै असर पर्नेछ तपाईँको आवश्यकता निर्मलीकरणको छ जसका लागि पूर्णत नाङ्गो हुनु जरुरी छ शान्तिदूतको यो प्रस्ताव प्रयास र कोपिलाका कोपिला अप्ठ्यारो माफ होला फेरि उही कुरा दोहोरिन लाग्यो तपाईँ आफ्ना युगका मूल्यहरू हाम्रो दिमागमा बलात् नखोज्नुहोस् हामीसँग पुराना युगको संस्कार छन् पुराना मस्तिष्क र त्यही युगको सूचनाहरू हामीले हाम्रे विरुद्ध उठ्न कुनै नयाँ सिद्धिहरूको प्राप्त गरेका छैनौँ के लाग्यो हामीलाई लाज भने दुष्कर्म रोग लागेको छ मान्नुहोस् हामी तपाईँदेखि होइन आफैदेखि लजाउँछौँ हामीले नुहाउनै पर्छ भने एउटा फेरि नै लुगा दिनुहोस् नत्र नुहाउँदैनौँ म दुःखी छु महान पूर्वज हाम्रा यन्त्रहरूले कुनै लुगालाई स्वीकार्ने छैनन् यसरी त निर्मलीकरणको प्रक्रिया नै अपुरो हुने भयो जसले गर्दा तपाईँहरूको स्वास्थ्यमा नै आघात पर्न जानेछ प्रयास भन्छ शान्तिदूत तपाईँले हामीलाई नराम्रोसँग फसाउनु भएको छ यदि हामीले नाङ्गै नुहाउनुपर्छ भने हामीलाई एकसाथ कोठामा नहुनुहोस् एकला एक्लै भएमा हामी नाङ्गो हुन सक्छौ माफ गर प्रयास म त त्यसो पनि गर्न सक्दिनँ मेरा बारेमा बोल्ने तिमीलाई कुनै हक छैन फरक संसारको फरक परिवेशमा भेज्न कोपिला र प्रयासलाई सजिलो छैन शान्तिदूतले जति नै प्रयास गरे पनि उनीहरू सहजै स्वीकार गर्दैनन् कोपिलाको सुखुरा सुनेपछि प्रयास भन्छ परिस्थितिसँग सम्झौता गर कोपिला तिमीले यो दुष्प्रयास गर्नै पर्ने हुन्छ आँखा चिम्लेर भए पनि यो गर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 जब कोपिलाभाक रहन्छन् प्रयासले जब मानेको जस्तो महसुस हुन्छ शान्तिदूत खुसी हुन्छ ऊ भन्छ जय होस् महान पूर्वजको जय होस् आउनुहोस् पालैसँग निर्मलीकरण गरौँ कोठाभित्र पस्नाजा त्यो ढोका स्वचालित बन्द हुनेछ भित्र गएर हुने लुगा खोल्नुहोला लुगा खोलेपछि आफै रासायनिक बाष्पाका फोराहरू छुट्नेछन् गहिरो सास फेर्नुहोला फोक्सोको भित्रैसम्म निर्मलीकरण गर्नु आवश्यक छ बाष्प फोहराले पहिले त अत्यास लाग्नेछ तर त्यो बाष्पले फोक्सोको भित्र छुनेछ तब अर्कै दिव्य आनन्दले छोप्नेछ लाग्नेछ तपाईँ दिव्य सपनाको सफरमा हुनुहुन्छ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 सर्वप्रथम निर्मलीकरण कक्षमा प्रयास स्पष्ट छ कपिला बाहिर त्रसित देखिन्छन् भित्र प्रयास के गर्दैछ थाहा हुन्न तर एक्कासीभित्रको आवाज ध्वनियन्त्र मार्फत सुनिन्छ प्रयास बोल्छ निश्चय नै शान्तिदूत तिमीहरूका प्रयत्नको यो सर्वोत्तम उपलब्धि हुनुपर्छ यस्तो लागिरहेछ म कहीँ कतै दिव्य उपवनमा उडान बढ्दैछु त्यस दिव्यताको बखान गरी साध्य छैन यस्तो आनन्द प्राप्तिका लागि म आफूलाई हजारौं वर्ष हराउन तात्पर छु सबै सबै मूल्य मान्यता र आदर्शलाई ठोकर मार तयार छु हुन्छन् शान्तिदूत निश्चिन्त देखिन्छ भित्रबाट लगातार प्रयासको आवाज द्वनि यन्त्रमा आइरहेछ उफ त्यो आनन्दको स्वप्नेल बादल बिस्तारै छाँटिँदैछ प्रयास भन्छ हे शान्तिदूत मलाई मद्दत गर मलाई अरू लामो समयसम्म यहाँ रहने व्यवस्था गर त्यसपछि यन्त्रले एउटा बोली बोल्छ निर्मलीकरण पूर्ण भयो परिधान कक्षमा जानुहोस् परिधान पहिरिनुहोस् शान्तिदूत भन्छ हे पूर्वज महोदय उहाँ अहिले साइकेटेलिक यात्रामा हुनुहुन्छ उहाँका लागि चिन्तित हुनु किञ्चित आवश्यक छैन म साँच्चै दुःखी छु दुःखी छु म त्यसपछि यता कोपिलाका लागि डोका खोल्दछ कोपिला डराउँछन्यास एउटा पागलपनको दौरानबाट पारि गएको छ यो कोठा कुनै हदसम्म खतरनाक छ म आफूलाई त्यसमा कदाचित होम दिन यो पूर्वज महोदय यो एउटा गम्भीर आवश्यकता हो बाहिरी प्रदूषणका कारण तपाईँका शरीरमा विकृति आउन सक्छ अझ निर्मलीकृत शरीरलाई मात्र यस गुम्ब सहरको डोका खोल्नेछ त्यसो नभन्नुहोस् म उदय तपाईँको साथी हो त पारि पुगिसक्नु भएको छ उहाँकै साथ पाउन पनि तपाईँ यही बाटोबाट पारि जानुपर्ने हुन्छ असहाय हुन्छन् बाहिरको स्थिति झनै डरलाग्दो हुन्छ प्रयासको साथ पाउनकै लागि पनि निर्मलीकरण कक्षभित्र पस्नै पर्ने हुन्छ तिनी एक्कासीभित्र उतिन्छन् डोका ढामडुम लाग्छ केही समयपछि फेरि यन्त्र बोल्न थाल्छ लुगा खोल्नुहोस् र अब निर्मलीकृत हुनुहोस् ध्वनि यन्त्रद्वारा कोपिलाई रोइरहेको आवाज बाहिर सुनिन्छ यन्त्र आफ्नै पारामा रटान दिइरहेको हुन्छ तपाईँको शरीरका सम्पूर्ण लुगा खोल्नुहोस् निर्मलीकृत हुनुहोस् राख्छ मेरा वरिपरि नग्नताको विरोधी मूल्यहरू खडा छन् इनका सामु म कुनै हालतमा नाङ्गो हुन सक्दिन म विकृत भएर मर्न तयार छु तर नाङ्गिन्न दोहोरोर्ता गर्ने यन्त्रद्वारा ओभित्र कोपिलासँग सम्पर्क राख्दछ पूर्वज महोदय लुगा खोल्नुहोस् र निर्मलीकृत हुनुहोस् निर्मलीकृत शरीरका निर्मली लागि मात्र ढोका खुल्नेछ महोदय ती सबै शोचालित छन् हामी केही पनि गर्न सक्दैनौँ मैले धेरै कोसिस गरे म नाङ्गो एउटा संकटकालीन स्थिति आउँछ शान्तिदूत स्वयंले समस्या समाधान गर्न सक्दैन आकाशवाणीद्वारा टाढा कतै नियन्त्रक कक्षमा उसले सम्पर्क राख्दछ शान्तिदूत भन्छ यो नियन्त्रकमा हुँदै समस्या ज्ञातोस् सम्पूर्ण तथ्याङ्क च्यानलयमा प्रस्तुत छन् यो समस्याको निराकरण कसरी गर्ने कृपया सुझाव पाऊ त्यसपछि उताबाट नियन्त्रकको आवाज सुनिन्छ तथ्याङ्क उपलब्ध भयो समस्या बुझियो यो पुरातन समस्या भएका कारणले यी तथ्याङ्कको आधारमा निर्ल गर्न सकिएन निराकरण का लागि पूर्वज प्रयाससँगै सम्पर्क राख्न उचित छ यतिखेर प्रयास परिधान कक्षमा आतुर भएर प्रतीक्षारत हुनुहुन्छ उहाँको तीन आयामिक छायालाई आकाश दर्शनबाट तपाईँसँग प्रक्षेपित गर्छु र म पनि प्रक्षेपित हुन्छु प्रतीक्षा गर्नुहोस् क्षणमा नै त्यहाँ अध्यारो हुन्छ फेरि प्रकाश हुँदा शान्तिदूत सामु र नियन्त्रकका तीन आयामी छायाहरू प्रकट हुन्छन् शान्तिदूत प्रयाससँग वार्ता गर्दछ पूर्वजमा उदय नियन्त्रकमा उदय र म तपाईँसँग आकाश दर्शनबाट सम्पर्क राख्दैछौँ तपाईँको छायाचित्र निर्मलीकरण कक्ष बाहिर त्यसरी नै प्रक्षेपित छन् जसरी परिधान कक्षमा हाम्रा छायाहरू तपाईँका अगाडि प्रक्षेपित छन् अब हामीहरू तेह्रो वार्ता गर्न सक्षम छौँ यी पूर्वज महोदय तपाईँकै साथी निर्मलीकरण कक्षमा नाङ्गो हुन नसक्नका कारण थुनिएर बस्नुभएको छ उहाँलाई यथाशक्य छिटो निर्मलीकृत गराइएन भने उहाँको जिनमा विकृति आउनेछ हे पूर्वज के उहाँलाई नाङ्गो बनाउने कुनै पनि पुरातन उपाय छैन शान्तिदूतको यो कुरा सुनेपछि प्रयास प्रति आक्रोशित देखिन्छ भन्छ हिपोक्रेसीको पनि एउटा हद हुन्छ केही नलागे जबरजस्ती गर्नुहोस् उसलाई जबरजस्ती नङ्गाइदिनुहोस् नियन्त्रक भन्छ पूर्वज महोदय हामी जबरजस्तीको युगमा छैनौँ व्यक्तिको आफ्नै पारामा बाँच्ने स्वतन्त्रताको हनन यस युगले गर्दैन फेरि प्रयास भन्छ तर यहाँ त उसकै जीवनको सवाल उठ्यो फेरि यो समस्या तपाईँकै शब्दमा पुरातन समस्या यसलाई आजको मूल्यबाट हेर्न मिल्दैन हाम्रो युगमा जीवन रक्षाका लागि कसैलाई पनि नङ्ग्याउन सकिने प्रावधानहरू छन् जल्न लागेको मान्छेलाई हामी बलात् नङ्ग्याउँछौँ चिकित्सा कार्यमा पनि हामी नङ्ग्याउँछौँ र नाङ्गिन्छौँ पनि नियन्त्रकमा हुँदै उसलाई बलात् नङ्ग्याउनुहोस् नियन्त्रक फेरी भन्छ अझै अर्को बाटो भएको प्रयास सोच्नुहोस् किनभने बलात नग्याउनाले उहाँको व्यक्तिगत स्वतन्त्रताको हनन भएकै हुनेछ जुन आज पाशवविक मानिन्छ प्रयास फेरी भन्छ नियन्त्रक हुँदै जीवन नै नरहेको व्यक्तिगत स्वतन्त्रताको पनि के अर्थ रहेर बाँच्नका लागि मान्छेले हर मूल्य चुकाउँछ यो मान्छेको शाश्वत मूल प्रवृत्ति हो तपाईँ किन्चित अप्ठ्यारो मान्नु पर्दैन नमान्नुहोस् यदि तपाईँको युगको व्यवहार अनुरूप त्यसरी उहाँलाई लङ्याउन सकिन्छ भने हामी त्यसो गर्न पनि तयार छौँ तर यस कृत्यलाई पाश्विक कृत्य नमानियोस् नियन्त्रक फेरि भन्छ प्रयासले उत्तर दिन्छ महोदय यस शुभ कार्यका लागि महिला चिकित्सकलाई प्रयोग गर्नुहोस् चिकित्साको आडमा यसलाई अश्लील कदापि मानिने छैन बरु सबै कार्य उनलाई बेहोसी अवस्थामा ल्याएर गर्नुहोला कोपिलालाई नङ्ग्याउनका लागि महिला चिकित्सकको प्रयोग गर्ने प्रयासको प्रस्ताव सुनिसकेपछि नियन्त्रक सोध्छ यो लिङ्ग भेच्ने किन नि प्रयास भन्छ हाम्रो समयमा लिङ्गभेद छ कोपिलाको दिमागमा त्यही लिङ्गभेद विध मान्छ महिला चिकित्सक पठाउनु भयो भने कोपिलाको दिमागमा त्यति ठुलो झड्का पर्ने छैन र उनलाई यो कुरा पचाउन मद्दत पुग्नेछ धन्य महुदय नियन्त्रक भन्छ यसै हुनेछ बेर्थमा भए पनि हामी यसै गर्नेछौँ अर्थ हुनेछ प्रयास फेरि भन्छ तपाईँले पुरातन आस्थाहरूलाई सम्मान दिनुहुनेछ पूर्वजमा उदय नियन्त्रक भन्छ यो त हाम्रो अर्थमा तपाईँको बडापन हो धन्य तपाईँ धन्य हुनुहुन्छ विधा त्यसपछि तिन आयामी छायाहरू आउँछन् आ आ कोपिला निर्मलीकरण कक्षभित्र सुक सुकाउँदै बसेकी हुन्छन् यन्त्रहरू आफ्नै पारामा रटान दिइरहेका हुन्छन् लुगा खोल्नुहोस् र निर्मलीकृत हुनुहोस् एकाएक कोठामा रातो रङको हल्का बास्मा फिजिन थाल्छ कोपिला केही चलमलाउँछन् र बिहसाउँदै जान्छन् यो के हुछे न्रभी हुछे न्रभी हुछे मादक सुगन्ध छरियो यसले मलाई अनौठो अनुभूति दिँदैछ यस्तो लाग्छ म लौकिक संसारमा छैन आँखा अगाडि अन्धकार छ तर मेरा अनुभूतिले दृश्यहरू देख्दैछन् देख देख देख कस्तो चमत्कार कस्तो चमत्कार कोपिला बिहोश भएर एकातिरको ढोका खोल्दछ त्यहाँ तीनवटा अनौठा प्रकारका डढेका वा पग्लेका मान्छे जस्तादेखि नाङ्गा जीवहरू प्रवेश गर्दछन् उनीहरूले कोपिलाका सबै कपडा खोलिदिन्छन् पूर्ण नाङ्गो हुनासाथभित्रबाट बाष्पा फोराहरू आफसे आफ छुट्न लाग्छन् नाङ्गा जीवहरूले कोपिलाको बिहोश शरीरलाई उल्टै पल्टै बाष्पे स्नान गराउँछन् कोपिला आफ्नो सुडौल नाङ्गो शरीर साथ निश्चल भुइँमा लडिरहेकी हुन्छन् बेउसीमा पनि तिनको अनुहार कुनै दिव्य सपनाको आनन्दमा झुमिरहेको स्पष्ट देखिन्छ अब नाङ्गा जीवहरू कोपिलाको फोक्सोभित्र रासायन्त्रिक बाष्प हुल्न अनेक कृत्रिम प्रयत्नहरू गर्दछन् आफ्नो छातीभरि बाष्प उलेर उनीहरू एक एकले उसको मुखमा मुख जोडेर मुख बाष्प फोकिदिन्छन् जति जति उसको फोक्सम्म निर्मल रसायन पुग्छ उति उति बाहिर बाष्पको फोरा घट्दै जान्छ अन्त्यमा निर्मलीकरणको प्रक्रिया सिद्धिन्छ त्यसपछि आफै बाष्पको फोरा बन्द हुन्छ र परिधान कक्षको ढोका खोल्दैछ त्यसपछि कोपिलालाई लिएर ती जीवहरू परिधान कक्षमा पुग्छन् उता ढोका बन्द हुन्छ यता जीवहरूले कोपिलालाई परिधान लगाइदिन लाग्छन् कोपिलाको बेहोसी बिस्तारै टोड्छ कोपिला ती जीवहरूलाई देख्न साथ प्रसिद्ध भएर चिच्याउँछन् र उनीहरूका पन्जाबाट फुस्किन्छन् तुरन्तै आकाशवाणी हुन्छ आकाशवाणीले भन्छ हे चिकित्सकगण तपाईँहरू तुरन्तै परिधान कक्षको बाहिर आउनुहोस् हाम्रा पूर्वज महोदयलाई आजको यथास्थिति अग्राह्य छ तपाईँहरू आफ्ना परिधानसहित बाहिर निस्किहाल्नुहोस् ती जीवहरू बाहिर निस्कन्छन् कोपिला के भएको बुझ्न खोज्छिन् अझै उनलाई बेहोसीको दङदङी छ भर्खरै के भयो केही बुझ्न नसकेको जस्तो गरेर आफै सायद त्यो एउटा दुस्वप्न थियो मेरो मनमोहक दिवी सपनाको कुनै अंश थियो त्यो कुरूपता नभए सुन्दरताको महत्व कहाँ सुन्दरताको पराकाष्ठसँगै त्यो कुरूपताको हद पनि समावेश थियो यो सुन्दरता कुन हदमा सुन्दर थियो म त्यही कुरूपताको हदले दाँझेर बुझ्दछु प्रयास त्यही आइपुग्छ कोपिलाको लग्न शरीर देख्न आँखा छोप्दै दे उपछाडि फर्कन्छ कोपिला बौलो टिपना देखाउँदैछौ छिट्टै लुगा लगाऊ आहा प्रयास यो सुन्दर शहरमा तिमीलाई पाउँदा म अति नै खुसी छु खोलै लुगा र नग्नताको दिव्य स्वाद लियो नग्न शरीरमा स्वच्छ हावाको स्पर्श कति आनन्ददायक हुन्छ प्रयास आज मलाई बेग्लै खाले अनुभूति प्राप्त छ बेग्लै अनुरक्तिको आवाज छ संसारलाई हेर्ने लिने र धान्ने बेग्लै खाली दृष्टिकोण जाग्रत छ मानव सबै पुराना दम्बी मूल्य र मान्यताहरू निर्मलीकरणको प्रक्रियाबाट पखालिएका छन् होइन मानवताको खोल ओड्ने यान्त्रिक किराहरू आफ्नो घृणित उद्देश्य प्राप्त गर्न कोपिलाको गिधि नै साफ गर्यो होइन अब के बाँकी छ मेरो गिदीलाई पनि आफ्नो अनुकूल बनाऊ र मानवताको नाममा हामीलाई बचेर काट्ने पशु बनाऊ उसको बोली सुनेपछि आकाशवाणीले भन्छ हे पूज्य पूर्वज क्षमा चाहन्छौँ हामीले तपाईँहरूका मस्तिष्कलाई आफ्नो अनुकूल बनाउने कुनै दृष्टता गरेका छैनौँ कोपिला महोदय उही साइकेटेलिक अवस्थामा हुनुहुन्छ जसलाई तपाईँले पनि भोगिसक्नु भएको छ यी महामहिम केही लामो समयसम्म प्रक्रियामा रहनुभएको र बेहोसीको दबाईसमेत प्रयोग भएको हुँदा तपाईँको तुलनामा उहाँ बेसी प्रभावित हुनुभएको छ आत्तिनु पर्दैन उहाँलाई दवाईले दबाईले छाड्दैछ प्रयास सोध्छ त्यस्तो मादक दवाईको प्रयोग किन गर्नु पर्यो यी महामयम आकाशवाणीले फेरि भन्छ यो दवाई निर्मलीकरणका लागि अति नै प्रभावकारी छ यसले मान्छेलाई शारीरिक प्रदूषणबाट मात्र निर्मलीकृत नगरेर मानसिक तवरले पनि निर्मलीकृत गर्छ यसको असर परुन्जेल मान्छे समस्त मानवीय ढोङहरूबाट मुक्त भएर मूल स्वभावमा प्रवृत्त हुन्छ महामयम हाम्रो आजको समयमा यो अति नै मर्यादित सेवनका रूपमा प्रतिष्ठित छ हामी समस्त हिपोक्रेसीहरूबाट टाढा आउन प्रत्येक दिन भोजनसँग यो दबाईको सेवन गर्ने गर्छौं तपाईँ जति नै आफ्ना तर्कहरू दिनुहोस् म पत्याउने छैन मैले तपाईँलाई कोठाभित्र स्त्री चिकित्सकद्वारा नङ्ग्याउने सल्लाह दिएको थिएँ यस्तो पागल बनाउने भनेको थिएन तपाईँले हामीलाई आफ्ना प्रविधिको सहायताबाट हाम्रा आफ्नै मूल्य र मान्यता विरुद्ध भड्काएर अभाञ्छनीय असामाजिक र अनैतिक कार्य गराउनु भएको छ तपाईँले हाम्रो युग हाम्रो मूल्य हाम्रो व्यक्तिगत इच्छा र स्वतन्त्रताको हँसी उडाउनु भएको छ यो अक्षम्य छ हामी यो यान्त्रिक युगमा एकै क्षण पनि बस्न चाहँदैनौँ हामीलाई तुरन्त फिर्ता पठाइदिनुहोस् हाम्रै संसारमा श्रुति सम्वेकमा यतिन्जेल तपाईँ डाक्टर कविताराम श्रेष्ठको विज्ञान नाट्योपन्यास अतृप्त गर्भाधानको वाचन सुन्दै हुनुहुन्थ्यो यो वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिँदैछ कार्यक्रमबारे तपाईँका सल्लाह सुझाव वा प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो नाइन्टी नेटवर्क पोस्ट बक्स नम्बर छ चार इमेलका लागि एसएचआरयुटीआई आजको वाचनमा तपाईँले सुन्नुभएको महिला आवाज रुसा दाहालको हो हवस् त अर्को साता हामी अतृप्त गर्भाधानको दोस्रो श्रृङ्खला लिएर आउनेछौँ तबसम्मका लागि प्राविधिक साथी उदय घिमिरेसँगै रुसा दाहाल र म अच्युत घिमिरे बुलबुल बिदा चाहन्छौ शुभरात्रि